खाली बिना मेरा दिउसो एक बजे ए हो र पुनः प्रसारण शुक्रबार पिहान दस बजे प्रोग्राम स्पोन्सर बाई ओखती साबुन अनुहारको दाग दुबी डन्डीफो चाया पोतो चाउरी पन हटाएर गोरोपन ल्याउने कपालमा निखारपन र शरीरमा स्फूर्ति जगाउने ओखती साबुन बजारमा सर्वत्र उपलब्ध छ के बा अब यो कान्छी तरुनी भए काम सगाउली भनेको पनि खूब जागीर खानछ आमा भनेर जागीर खाना गाकिछे ५ महिना भइसक्यो तलब पनि देका छैनन् रे उता फेरी कोही का कामचोरहरुको जागीर खानु पर्ने के यसलाई पनि काई नभके यस्तो धान रोप्ने खेतहरुलाई ज्याला दिन पुग्ने पैसा ल्याकी भए नि हुन्छ त्यो हो पनि छैन बियानका अफिस दिउँसोका अफिस बिल्ुकाका अफिस होइन यो अफिस भनेको चाहिँ कस्तो हो के मैले त बुझनै सके छैन बा झन्ति कोही नभएका औरन थियोला जाई थिए होइन हो बाआ छोरा तेर नाती गुरीको दोक्र काँदै माथि भन्थे त्यकै मिल्यो त ओहो हैन हेर्नु पर्यो उफ के गर्नु घुसे त गुरेसकाल लागेर चाउरी परेका गाला त्यै माथि चल्को घाम असारे पानी हेरो मेरो अनुहार कस्तो टिट लाग्दो भएको ल भएन अहिले कान्छी आएपछि त खुrup क दुवारी सपलासमा गएर ओखति साबुन दिइदे भन्छु अनि ठीक्कै मुफ धोएर गोरो हुन खोजा ए बा डर पनि लाग्छ फेरी गोरो त हुने भए तर मलाई डर चाहिँ मनसीको लाग्छ क्या बाटोमा हिड्दै हिड्दै मनसी भेट भयो भने के गर्ने यो गुरेसकालमा Why is this girl a lot of people fighting? Yeah! Well, you're enjoyingını, who you are? How do you aquí? That's not what I'm talking about. There is no option to go, you could supervise me a lot. You could easily vouch for the actress, so I could just give you an option. Give yourself a thumbs up. My round is ludic dotted way. How did I create my own young mother? Mother! Mother! Why would you fare this background? You'd beetti? खाना खानु खानु आज तेरा ना ना बेला के के को, को सबैलाई काली काली بو हुनु भएछ त बिरामी हुनु भई कि के हो केको बिरामी हुन्छ र ज्वाई सुका माने घ्यू खाको जीव पो हो त सितिमिटी यो ज्यालै कुनै आधुनिक रोगले पनि लान सक्दैन हेर धान रोक्न मिला गाकी थिए ज्वाई घामले डडेर काली भाके के ओखति साबुनले मुक्द हुनु पर्ला त्यसपछि त कसो गरौ न होला ज्वाई आ सासे आमा पनि धेरै रामिसै नउन है फेरि मन्त्रीहरुको फेला पार्नु होला नि ध्यान दिनु फेरि I love you, seem to you, here I love you, seem to you, I love you, I love you कोई छैन भन्नेलाई हिचै लान्छु यो बुढी कानैमा कोई छैन बे गान्ठी कोई छैन भन्नेलाई हिचै लान्छु यो बुढी कानैले सुचि परी कालिना गोरी हिचै लान्छु यो बुढी भाइ सुन्दै हुनुहुन्छ सालीकी मम्मी मरा साली हैन जो है के के कुरा सुनेको थिएँ के त मैले मन्त्रीले उता आएमैहरुलाई पोछाडा व्यवहार गरे रे भनेको सुने पो सुनेको थिएँ त के हो तिरपो लाग्यो त महिला हिंसा गर्न हुँदैन भन्ने पनि थाहै छैन के हो ती मन्त्रीलाई बरु मै पढाउँछु तिनीलाई यहाँ बोलाऊ त त्यही त सासु आमा रमाइलोको नाममा आफ्नो मर्यादा नै आखिर हेर्नुहोस् नत्रा मान्छे मरे अहिले मन्त्रीको यस्तो नि यस्तो का दादा ज्वाई आएको देख्नु भएन भने ससुराबाको भर परेर हुँदैन सासुआमा हेर्नुहोस् ती बुढाले कहिले पो गरेका खे ठाउँ भनेर बस्नु न नु। हेर्नुहोस् खेततिर जाम बरु सासुआमा साली नानीमा म जाँदै गर्छौँ तपाईँ चाहिँ खाँदै लिएर आउनुहोस् है तिमी होइन <laughs> जागिर खाएपछि त झन् झन् राम्रो पो देखेको छौ तिमी पतै लग पो परे किना पनि गर्नु त हरेक कुराको उमेर हुन्छ नि त त्यस्तै हो कि तर मनमा भने चाहिँ लड्डु फुरी भने लड्डु तपाईँ सुन्दै हुनुहुन्छ सालीकी म अब सासूआमाले खादा पनि ल्याउने बेला भइसक्यो हामी दुईजना यति काम पनि सकाइनु हुन्छ भरे सासूआमाले टुप्पी रै रहिर्नुहुन्छ त्यसैले काम चाहिँ गरिहाल्छिट गरौँ अहिले फेरि मम्मी आउनु भने मार्नुहुन्छ काम अलिकति पनि गराएको छैन